समाज को दर्पण सुनो हो रेडियो आर्पण पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर विश्वको बेला तपाईँले हामीलाई सुनिराख्नु भएको छ कार्यक्रममा रोजाइमा लोक भाकाको एउटा रमाइलो बसाइ लिएर तपाईँलाई भेट्न आइसकेका छौँ आज पनि प्रविधि कक्षमा हुनुहुन्छ यति राज अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा ै छ रोजाइमा लोक भाकाको यो श्रृङ्खला लिएर हामी हरेक हप्ताको मङ्गलबार र बिहिबार आउने गर्छौँ चार बजेको अर्पण खबर लगत्तै करिब करिब बजे बजीसम्म आउँछौँ अनि तपाईँकै रोजाइमा रहेका सुमधुर लोकदोरी भाकाहरू तपाईँको माझमा राख्छौँ यदि सुन्न मन लागेको छ कुनै पनि लोकदोरी भाका भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुला गरिराखेका छौँ शौ। शून्य छप्पन्न र शून्य छप्पन्न आउन सक्नुहुन्छ अनि तपाईँलाई मनपर्ने भाका तपाईँले रोज्न सक्नुहुन्छ सुन्न सक्नुहुनेछ अनि तपाईँको नजिकको व्यक्तिलाई पनि सुनाउन सक्नुहुनेछ रोजाइमा लोकभाकाको यो श्रृङ्खलालाई यति बेला तपाईँले रेडियो अर्पण एक सय चार त पाँच मेगा हजबाट त सुनिराख्नु भएको छ र साथसाथै सा, सा, सा, इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु लगन गरेर पनि विश्वको जुनसुकै कुनामा रहेर रा, सुनिराख्नु भएको छ निकै नै चर्चित लोकभाकाहरू बजारमा आएका छन् अथवा केही समय अगाडि चर्चामा आएका गीत सङ्गीतहरू छन् जुनसुकै भाका तपाईँलाई मनपर्छ भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्लै राखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय भने हामी एउटा राज्यको रोजाइमा रहेको भाका तपाईँको माझमा राख्छौँ कार्यक्रमको शुरूआतमा त्यस पछाडि तपाईँको रोजाइमा रहेको भाका प्रस्तुत गर्नको लागि आउने नै छौँ यति भाकाको यो बसाइमा राज्यको रोजाइमाइलो भाका पनि राख्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच भन्दैकै हर्जमा र तपाईँलाई पनि यस्तै रमाइलो भाटाहरू सुन्न मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस हामी तपाईँकै रोजाइमा रहेका भाका तपाईँको माझमा प्रस्तुत गर्नेछौँ र तपाईँलाई थाहा नै छ रोजाइमा लुक भाकाको जुन श्रृङ्खला लिएर हामी हरेक हप्ताको मङ्गलबार र त्यसै गरी आउने गर्छौँ चार बजेको अर्पण खबर लगत्तै आउँछौँ करिब करिब पाँच बजेसम्म अनि तपाईँकै रोजाइमा रहेका भाकाहरू तपाईँको माझमा प्रस्तुत गर्छौँ आउन चाहनुहुन्छ आफूलाई सुन्न मन लागेको छ कुनै पनि लोकदोरी भाका भने दुईवटा बाटो तपाईँको लागि खुल्दैछ मैले तपाईँलाई जानकारी गरेर राखेको छु शा, शून्य पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय र रोजाइमा लोक भाकाको श्रृङ्खलामा रहेर विशेष गरी तपाईँका रोजाइमा रहेका भाकाहरू हामी प्रस्तुत गर्छौँ लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ भनेदेखि अथवा रोजाइमा लुकथाकाको यो श्रृङ्खलालाई साथ दिन भ्याउनु भएको छ भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र रोजाइमा लुकथाकाको आजको यो श्रृङ्खलामा अलिकति फोनमा समस्या पनि आइरहेको छ धेरै साथीहरूले प्रयास गरिराख्नु भएको छ कुराकानी राम्रोसँग हुन सकिराखेको छैन प्रविधिले त्यति धेरै साथ दिएको छैन आज जे होस् सकेसम्म प्रविधिले साथ दिएसम्म हामी तपाईँको फोन तपाईँको माझमा राख्ने नै छौँ तपाईँको रोजाइमा रहेको भाका तपाईँको माझमा प्रस्तुत गर्ने नै छौँ प्रयास पनि गर्न नछुन्नु होला यो आग्रह गर्छु दुईवटा बाटो छ डायल गर्दै गर्नुहोस् यति बेला भने फेरि पनि अर्को एउटा मिठो भाकालाई नै तपाईँको माझमा राख्न चाहन्छु निकै नै चर्चित भाका तपाईँको माझमा राख्छु त्यस पछाडि फोन लिएर आउने नै छु फोन प्रयास गर्दै गर्नुहोस् लागिहाल्यो भने ठिकै छु लागिन भने पनि सुनेर साथ दिनुहोला होला नै रमाइलो रमाइलो भाकाहरू हामी तपाईँको माझमा राख्नेछौँ र यति बेला रमाइलो तपाई तपाईँ सम्पूर्णको लागि छोडी जाने तिम्रै झल्कु सम्झना पल् पल्कु तडपी तडपी रोनेको छ म भागे भाली तिम्रै यादमा बासु बोखेर बाँचेको छु ए ठुलो मलाई छोरी जाने तिम्रै झल्को सम्झना पल पल्को तडपी तडपी रनेको छ मझै भागे भानी तिम्रै झलको सम्झ न पल पल् पेतर पेरूने को मजा भागे बानी मलाई छोडी झाले तिम्रै झल्को सम्झ न पल पल्कु तडपी तडपी रोनेको छ म चाहिँ भागे बानी झुन्सी छैन त्यही कुर्दै तिमी न नपर म जस्तै धन्यवाद छै नि छ मलाई छोरी जानी तिम्रै झल्को सम्झ न पल पल्कु तडपी तडपी रहनेको छ म चाहिँ भागे बानी मजाई भागे बहानी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 नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ टिबिएस बाइक सोरुम रत्नगर एक सौराहाचोक प्रोपाइटर बालदीप डल्लाकुटी मोबाइल नम्बर अन्ठानब्बे पाँच दस बत्तिस आठ सय साठी हामी कहाँ को अपाची आरटिआर विगो स्टार सिटी स्कुटी पेप्ट स्कुटी स्ट्रिक पाइप पाउनुका साथै दक्ष मेसिनबाट मरमत गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा यस सामुदायिक वनका सम्पूर्ण सल्लाहकार सदस्यहरू एवं उपभोक्ताहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ उदयपुरक्षको उपलक्ष्यमा यस संस्थाका सियर धनी महानुभावहरू सल्लाहकारजहरू कर्मचारी वर्गहरू साथै शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ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 विश्वसनीय कपडाको एकमात्र विक्रेता सीजन कपडा पसल टाढी अन्ठानब्बे चार एकाउन्न चौवालिस सात सय छयासी सम्पूर्ण रेडिमेड कपडाहरूको लागि हामीलाई सम्झनुहोस् नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ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 नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौँ मनोकामना फेन्सी स्टोर्स रत्नगर दुई टाँडी हाई स्कुल रोड प्रोपाइटर रमेश लोहानी सम्पर्क मोबाइल अन्ठानब्बे हामी कहाँ चाइनिज कोरियन जापानिज कपडाहरू रेडिमेड लेडिज जेन्ट्स कपडाहरू जुत्ता स्यान्डल ब्यागहरू सुफद मूल्यमा पाइन्छ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 नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा यस संस्थाका सियर धनी महानुभावहरू सल्लाहकारज्यूहरू कर्मचारी वर्गहरू साथै शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ रौडेल तथा समस्त जनजागृति सहकारी संस्था लिमिटेड परिवार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 होम टाड़ी हेम रेडियो नववर्ष दुई हजार सत्तरी साल को पावन अवसर में हमारा संपूर्ण ग्राहक वर्गजन तथा शुभचिंतक में हार्दिक मंगलमय शुभ कामना अर्पण कर चंद्र यूनीटे सेद्योग रत्नगर तीन शांति चौक एक्सप्रेस डिजिटल फोटो एंड फ्लेक्स पेंट खैरहनी चार पर्सा गौरव सुनसारी पसल रत्नगर दुई हाई स्कूल रोड टाड़ी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 नव वर्ष सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ मैनाली हार्डवेयर एन्ड सेनिटरी रत्नगर एक सोरा चोक मनोकामना फेन्सी स्टोर्स रत्नगर दुई हाई स्कुल रोड टाडी मनकामा सुनसानी पसल विगर तिन खुरखुरे बजार लभकुश मोबाइल हाउस रत्नगर दुई टाढी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 न्यु चितवन गेस्ट हाउस चैनपुर आठ कंकाली स्पोर्ट लेक साइड मौलाकालीका सुन चाँदी पसल रत्नगर दुई हाई स्कूल रोड टाढी नेत्र ज्योति एन्ड म्याग्दी सुन पसल खैरहने चार पर्सा बजार नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभ हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ ओम आलुमुनियम रत्ननगर चार शीतल चौक फोटो पॉइंट फोर डिजिटल कलर लेवन डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौराह चौक चितवन ओम साईराम अस्पताल प्राली रत्ननगर दुई टाडी, सागर सुनचादी पसल रत्ननगर दुई सिनेमा हॉल रोड टाँडी ओम साईराम डेंटल एंड रिसर्च सेंटर प्राली रत्न नगर दुई नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ भोलेनाथ सुनचाँदी पसल खैरने चार नयाँ रोड पर्सा नि पर्वत पुस्तक एंड स्टेशनरी रनपा एक सौराह चौक सन्ध्या सिलाई मेसिन मरमत तथा बिक्री केंद्र, मेन रोड टाडी, टाँडी ओम इलेक्ट्रोनिक्स परसा बजार चौबीस कोठी निमोसा ट्रावल्स एंड टूर्स रनपा दुई टाडी हंगक बजार रामचंद्र ज्वेलर्स रनपा दुई टाडी हाईस्कुल रोड नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछ फर्निचर रत्नगर दुई सिनेमा रोड टाढी पवन हस्पिटल प्राइभेट लिमिटेडी रितवन आरके भाडा प्लास्टिक एन्ड गिफ्ट हाउस रत्नगर एक बकुलहर नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछ पतञ्जली चार सिनेमा हल रोड पर्सा सौभाग्य वस्त्रालय सौरा चोक पुष्पा बजार शिव मोबाइल सेन्टर रत्नगर दुई मेन रोड टाढी शिव कङ्क्रिट उद्योग रत्नगर तिन बेलसी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 शीतल इन्टरप्राइजेस रत्नगर आठ बकुलहरी साउन्ड सर्भिस खैरहनी चार मगनी चोक टिबीएस साउन्ड सर्भिस खैरहनी चार पर्सा बजार मगनी चोक सुजुकी टारी यति अटोमोबाइल रत्नगर टारी सूर्य किरण सुन चाँदी पसल पर्सा चितवन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 नववर्ष दुई हजार सत्तरी साल को पावन अवसर में हमारा संपूर्ण ग्राहक वर्गजन तथा शुभचिंतक हार्दिक मंगलमय शुभ अर्पण करोक सीने अजय कालीराज मोबाइल अंठानब्बे चार पचास त्रिचालीस पांच सौ अठासी पछाडिको समयमा पुनः तपाईँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा रोजाइमा लुपभागा तपाईँ सुनिराख्नु भएको छ रोजाइमा लुप भागाको यो श्रृङ्खलामा रहेर हामी तपाईँको रोजाइमा रहेका भागाहरू प्रस्तुत गर्छौँ तर आज अनलाइनमा अलिकति समस्या आएकोले तपाईँले रोज्नु भएको भाका चाहिँ आज हामीले तपाईँको माझमा प्रस्तुत गर्न सकेनौँ आगामी श्रृङ्खलाहरूबाट पक्कै पनि तपाईँको माझमा तपाईँले रोज्नु भएको भाका पक्कै पनि राख्नेछौँ र यति बेला भने रोजाइमा लोकभाकाको श्रृङ्खलालाई तपाईँले रेडियो अर्पण एक सय चार थप्ल पाँच मेगा हर्जको साथमा इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ र रोजाइमा लोकभाकाको श्रृङ्खला लिएर हामी हरेक हप्ताको मङ्गलबार र बिहिबार आउँछौँ त्यो जानकारी तपाईँलाई गराउँछु र आगामी श्रृङ्खलाबाट पक्कै पनि प्रविधिले साथ दिएसम्म सा हामी तपाईँको रोजाइमा रहेको भाका प्रस्तुत गर्छौँ फोन प्रयास गर्दै गर्नुहोस् लागिहाल्यो भने पक्कै पनि तपाईँको माझमा तपाईँको रोजाइको भाका प्रस्तुत गर्छौँ राज्यले फोनमा अलिकति समस्या देखिएको छ आज साथीहरूसँग कुराकानी गर्न सक्दैनौँ भनिराख्नु भएको छ ठिकै छ आजको लागि भने रोजाइ मलुक भाकाको श्रृङ्खलाबाट छुटिनुपर्छ यदिन जसलेसम्म तपाईँले रेडियो सुनेर बसिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो आर्पोन डट कम लगानी र विश्वको जुनसुक नामा रहेर तपाईँले साथ दिनुभयो तपाईँलाई धन्यवाद दिन्छु र त्यस्तै गरी फोन प्रयास गर्नुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी हुन नपाए पनि अप्रत्यक्ष रूपमा तपाईँले फोन गरिराख्नु भएको थियो तर तपाईँको फोनलाई हामीले आज कारणवश लिन सकेनौँ यसको लागि क्षमा प्रार्थी पनि छौँ र रोजाइमा रो लोकफाकाको आजको यो श्रृङ्खलाबाट म प्रत्यक्ष पनि छुटिन्छु अन्तमा राजलाई धेरै धेरै धन्यवाद दिन्छु होस् त नमस्कार झिम <small> क्या हेरी रू चौबीस घंट अंगी रंख प्यारो छू आंख प्यारो संसार बोलाने प्यारो खारो छझिम क्या हेरी रुँ 24 घंट अ आँखै प्यारोरी काली खुल आँखै प्यारो छ संसारै बोलाउने खै प्यारो छ मेरो काली खुल आँखै प्यारो छ संसारै बोलाउने खै प्यारो छ <स्थाँगा> नाक्स वर्ष दुई हजार सत्तरी सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी आवासीय उच्च माध्यमिक विद्यालय प्राचार्य एवं स्काई राइडर परिवार साथै कक्षा नर्सरीदेखि आठसम्म सीमित सिटमा भर्ना खुलेको सहर जानकारी गराउँदछौ फारम वितरण भइरहेको छ